गएको अङ्कमा हामीले तपाईको मनमा उत्पन्न हुने विभिन्न समस्या र मनोजिज्ञासाको सम्बोधन सिनियर काउन्सलर सोहन प्रधानद्वारा गऱ्यौं साथी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 वर्तमान जान्नलाई हामीले भूत पनि जान्नुपर्दछ अर्थात् वर्तमान बुझ्नलाई इतिहासको जानकारी हुनुपर्दछ त्यसैले आज हामी मनोविज्ञानको इतिहासको बारेमा चर्चा गर्छौँ पहिलो खण्डमा नेपालमा मनोविज्ञान कस्तो अवस्थामा छ र यो कसरी विकसित हुँदै आयो भन्ने कुराको जानकारी हामी पहिलो खण्डमा बस्किन्छौँ मनोविज्ञानको इतिहासको जानकारी पछि हामी बालवाटार स्थित नवज्योति केन्द्र नेपाल जहाँ सुस्थ मनस्थिति भएका बालबालिकाको पढाई हुन्छ त्यहाँ गएर हामी त्यस्ता किसिमका बालबालिकाको पढाई, कसरी सञ्चालन हुँदो रहेछ त भन्ने बारेमा जान्ने कोसिस गर्छौँ भोलि 14 फेब्रुअरी अर्थात् प्रणय दिवस प्रेमी प्रेमिकाको लागि यो दिनको महत्त्व छुट्टै छ हामीलाई सुनिरहनु भएको साथीहरूमध्ये कतिले त यो दिनलाई आफ्नो प्रेम प्रस्ताव मन परेको मान्छे समक्ष राख्ने एउटा मौकाको रूपमा पनि लिनुभएको होला तर प्रेम प्रस्ताव राख्दा के कुरामा ख्याल गर्नु यो कुरा समेट्दै हामी आज तपाईँलाई रोचक टिप दिन्छौँ जसको लागि हामीलाई तपाईँले अन्तिमसम्म सुन्नुपर्नेछ फर्स्ट साइकोलोजी लस्ट इट्स सोल देन इट्स माइन्ड एन्ड देन इट्स कन्सियसनेस बट इट स्टिल हेज सम बिहेभियर अफ सोल यो भनाइ अमेरिकी मनोवैज्ञानिक रोबर्ट वुडवर्थको हो यो भनाइलाई नेपालीमा उल्था गर्दा पहिला मनोविज्ञानले आफ्नो आत्मा हरायो त्यसपछि दिमाग र फेरि चेतना हरायो तर अहिले योसँग केही व्यवहार भने छ कस्तो चतुर भनाइ यसले मनोविज्ञानको सुरुवात भएपछि अहिलेसम्मको विकासक्रमलाई जोडेको छ हामीलाई सुनिरहनु भएको साथीलाई यो भनाइले केलाई इङ्गित गरेको होला भन्ने जिज्ञासा लागेको हुन सक्छ यसको बारेमा थप प्रश्न पारिदिन्छौ कि सुजन यो भनाइले मनोविज्ञान सुरु हुँदा यसलाई कसरी व्याख्या गरिन्थ्यो र समयक्रमअनुसार यो व्याख्या कसरी परिवर्तन हुँदै आयो र अहिले यसको व्याख्या के छ भन्ने कुराको जानकारी गराएको छ पहिले मनोविजानुझिन थाल्यो चेतना परिवर्तन आयो र अहिले वर्तमान स्थितिमा मनोविज्ञान मानिसको व्यवहारको विज्ञान भनेर व्याख्या गरिन्छ कस्तो चाखलाग्दो कहिले र कसरी विकास भयो भन्ने कुरा माथिले भनेको कुराबाट अलिकति यसको लागि हामीसँग अन्तर्राष्ट्रिय रेडक्रसमा कार्यरत मनोविज सुजनमान महर्जनसँग कुरा गरेका थियौँ सुजनमान महर्जन रेड क्रसमा हातेमालो कार्यक्रमको फिल्ड अधिकृत हुनुहुन्छ उहाँलाई विशेषतः मानिसको व्यवहारको सकारात्मक पाटोको बारेमा विशेष चाँसो छ र उहाँ नेपसाइक नेट भन्ने एउटा मनोविज्ञान सम्बन्धी अनलाइन सञ्जालको संस्थापक पनि हुनुहुन्छ हामीले उहाँलाई मनोविज्ञान कहिले र कसरी सुरुवात भयो भनेर सोधेका थियौँ आउनुहोस् उहाँको उत्तर सुनाउँ मनोविज्ञानको इतिहास हामीले हेर्ने हो भने यो सन 1879 मा नाइनमा जर्मनीमा अवस्थित लेप्चिक युनिभर्सिटीमा विलियम ओन्टले जब साइकोलोजिकल ल्याबोरेटरी इस्ट्याब्लिस गरेर मानव व्यवहार र मेन्टल प्रोसेसेसको साइन्टिफिकली जब स्टडीहरू गर्न थाले त्यही समयदेखि नै मनोविज्ञानको चाहिँ साथीले मनोविज्ञान संसारमा कसरी सुरुवात भयो भन्ने कुराको जानकारी पाइहाल्नुभयो अब हामी नेपालमा मनोविज्ञान कहिले र कसरी सुरुवात भयो त नेपालमा मनोविज्ञानको इतिहास के र कस्तो छ भन्ने सन्दर्भमा फेरि सुजनमान महर्जनसँगको कुराकानीलाई निरन्तरता दिएका थियौँ अब लागौँ फेरि उहाँसँगको कुराकानीतर्फ अब यही यही सन्दर्भमा नेपालमा कुरा गर्दाखेरि चाहिँ मनोविज्ञान चाहिँ कहिले र कसरी सुरु भयो सन्दर्भ में हेने हो हमी इतिहास आ, जब त्रिचंद्र कलेज में आईए लेवल में फिलोसफी डिपर्टमेंट अंतर्गत मनोविज्ञान को पढ़ाई नाइन्टीन फोर्टी सैवेन में जब सुरू बेला ते बेला हमी सौ जुन बेला गोदत्तमान श्रेष्ठ र माधव अदिकारी दुईजना फिलोसफी टीचर्स हो इस नाइन्टीन फोर्टी सैवेन में पढ़ाई सुरू भे तपनी uh, जस्त हाई लेवल में फिलॉसफी गरियो सुरू गयो तर धेरे समयसम चाहे योदा अगाड़ी जाना कोई समय लगे 1956 फिफ्टी में जब त्रिभुवन विश्वविद्यालय में कलेज अफ एजुकेशन इटैब्लिश भो यूएस एड को सहयोग में आ, तो बेलादि अज ये साइकोलॉजी के विसक्रम अगड़ी बढ़िक देखिं जो बेलाचर्स को, को लालिम में चार वर्ष तालीम में एक्सपेरिमेंटल साइकोजी चाइल्ड साइकोजी रजुकेशनल साइकोजी कोर्सेसर जब सवेश गयो वहाँ को देख साइकोजी अज विस्तार करना मदद भाई हम पाच Uh, जस्तै 1956 फिफ्टी सिक्स र नाइन्टिन सिक्सटी सिक्सको बिचमा हामीले हेऱ्यौँ भने त्यो बेला पद्मकन्या क्याम्पस रत्नराजी क्याम्पस तथा त्रिचन्द्र कलेजमा आइए लेभल र ब्याचलर्स लेभलमा चाहिँ यसको विस्तार भएको देखिन्छ र काठमाडौँ मात्र सीमित नभएर त्यो समय अवधिमा काठमाडौँ बाहिर पनि विभिन्न क्याम्पसहरू जस्तै विराटनगर मोरङमा पनि साइकोलोजी विषयको चाहिँ अध्यापन सुरु भएको हामीले पाउँछौँ यसपछि अब ब्याचर्सम्मको कुरा भयो अब हायर स्टडिज जस्तै मास्टर्स पिएचडी त्यस कहिले सुरुवात भयो नेपालमा मास्टर्स लेभलको कोर्सेस चाहिँ नाइन्टिन एट्टीतिर सुरुवात भएको देखिन्छ जुन बेला इन्डिया इन्डियन ले चाहिँ सहयोग गरेको थियो कोलम्बो प्लान अन्तर्गत चाहिँ इन्डियाले चाहिँ प्रोफेसर ग्याङ्गुली भन्ने एकजना प्राध्यापकलाई चाहिँ नेपालमा फुल टाइम पढाउन र कोर्स डेभलप गर्नको लागि पठाउ पड़ाँ, पढाउनु भएको थियो र त्यो बेला जब मास्टर्स प्रोग्राम सुरु भयो त्रिभुवन युनिभर्सिटीमा त्यो बेलादेखि चाहिँ साइकलोजी एज अ इन्डिपेन्डेन्ट डिसिप्लिनको रूपमा चाहिँ नेपालमा अगाडि बढेको हामी पाउँछौँ नेपालमा मनोविज्ञानको तपाईँले जुन इतिहास भनिराख्दाखेरि यसको पढाइ धेरै अगाडिदेखि नै सुरु भएको पायौँ हामीले तर यसको विकासक्रम चाहिँ किन मन्द भएको होला अरू विषयहरूको कम्पेरिजनमा अरू विषयहरूको तुलनामा अल पछाड़ी पढ़ने कारण हमें इसलिए अब विश्लेषण गये विशेषतः आर्थिक कारण नहीं हमी पाशं यदि साइकोलॉजी फैकल्टी अफ साइंस अंतर्गत यदि हमारे विश्वविद्यालय में पढ़ाइन् पक्कनी धे आर्थिक स्रोत साधन आ, प्राप्त कर सकते तरह तुम नाल में चाह ह्युमेनिटिज एन्ड सोसल साइन्स फ्याकल्टी अन्तर्गत पढाइ हुने भएको हुनाले चाहिँ अलिक पछाडि परेको छ जसको कारणले गर्दाखेरि युनिभर्सिटीले दिने फन्डिङ पनि अलिक कमी छ त्यो प्रमुख कारण रहेको छ यो नेपालको सन्दर्भ मात्र लागु नभएर नेपाल जस्तो विकासोन्मुख देशहरूमा पनि यो कुरा चाहिँ लागु हुन्छ जहाँ चाहिँ साइकोलोजीले स्ट्रगल गर्न परिरहेको छ अहिले रु कारणर को कुराखे एवड़ा तो अब हम अब साइकोजी फील्ड अच्छी साइकोजिस्ट हर कोई लिगल रेकग्निजेशन को कमी छमी चा। चाहनी रूप में चाहेक्टेड छन जिसरी डॉक्टर लयर प्रोटेक्टेड लेजिस्सन ले, तर साइकोजिस्टर को हक में तो लागू नारण पड़ी पड़े आ, संसार इतिहास हेरी मनोविज्ञान जो क्रम ने विसि जो क्रम ने मनोविज्ञान विस हे हम पछाड़ी कति को हमीर तुलना कर हेने हो हम देश में मनोविज्ञान को क्षेत्र पक्को धरें पछाड़ी जसरी अघि मैले भने जस्तै डेभलपिङ कन्ट्रिजहरूमा प्रायः जसो देशमा चाहिँ साइकोलोजी धेरै विकसित भइसकेको छैन जुन कुरा नेपालको हकमा पनि लागु हुन्छ त्यसको पछाडि धेरै अघि प्रमुख कारणको रूपमा चाहिँ आर्थिक कारण जुन छ त्यो मैले भनिसकेँ र अरू कारणहरूमा भन्नुपर्दाखेरि अब जस्तै आर्थिक कारणले गर्दाखेरि नै हाम्रो देशमा रिसर्च प्रोग्रामहरू त्यति धेरै हुँदैनन् त्यो भएको हुनाले पनि यसको चाहिँ विकास चाहिँ मन्दगतिमा भइरहेको छ र जब रिसर्च हुँदैन त्यो त्यो बेला नलेज जेनेरेट हुँदैन र फिल्ड अगाडि पक्कै पनि बढ्न सक्दैन अब हामीले इतिहासको त कुरा गऱ्यौँ अब वर्तमान परिप्रेक्ष्यको कुरा गरौँ अहिले चाहिँ मनोविज्ञानको स्थिति तपाईँले कस्तो देख्नुभएको छ अहिलेको अवस्थामा आएर हेर्दाखेरि पक्कै पनि गएको पाँच दस वर्षलाई केलाएर हेर्ने हो भने पहिलाको समयभन्दा धेरै विकास भइरहेको छ राम्रो अवस्थामा हामी छौँ साइकोलोजी पढेका विद्यार्थीहरू र यो फिल्डमा लागेका मान्छेहरू खाली बस्नु परेको छैन सबैले केही न केही हिसाबले रोजगारी पाइरहेको छन् सबैले प्र्याक्टिस गर्ने अवसर पाइरहेको छ त्यसैले अहिले चाहिँ पहिलेभन्दा धेरै राम्रो भइरहेको छ हजुर र अरू कारणहरू पनि छन् जस्तै अब नेपालमा पनि अब नेपालमा मात्र नभएर यो विषय पढ्नको लागि बाहिर पनि धेरै नेपालीहरू गइरहेका छन् उनीहरूले पनि पढेर नेपालमा आएर प्र्याक्टिसहरू गरिरहेका छन् र साथसाथै बाहिर बसेर अध्ययन गरिरहेका विद्यार्थीहरूले रिसर्चहरू गरेर जर्नलहरूमा रिसर्च आर्टिकल्सहरू छाप्ने त्यस्ता कामहरू निकै अहिले गरिरहेका छन् नेपालमा मनोविज्ञानमा योगदान गर्ने प्रमुख व्यक्तित्वहरूको बारेमा चर्चा गरिदिनुहोस् न नेपालमा मनोविज्ञान क्षेत्रमा धेरै व्यक्तिहरूले योगदान पुऱ्याउनु भएको छ सबै सबैभन्दा पहिला म स्वर्गीय पन्नालाल प्रधान सरलाई चाहिँ सम्झिन चाहन्छु जसले नेपालमा नेपालबाट चाहिँ नेपाली भएर साइकलोजी विषयमा पिएचडी गर्नुभएको थियो नाइन्टिन सिक्सटी टूमा उहाँले युनिभर्सिटी अफ अरिगनबाट पिएचडी गर्नुभयो र उहाँ उहाँको बारेमा मैले बुझ्दाखेरि मेरो आ, मैं योग को हिस्ट्री को बारे में रिसर्च कर वहाँ को बारे में बुझ्खे वहाँ धरें टैलेंटेड अस हो रहा अरु व्यक्तित्वर को बारे में चर्चा करूर्ता ऐनबहादुर श्रेष्ठ सरेंद योगदान पुराने भाग वहाँ विषय लाई चे, उत्थान करना कोई विभिन्न पुस्तक लेख् विशेषगरी वहां को मनोविज्ञान का रोचक तथ्य किताब ज्यादा ना चर्चित रहेक हम मुरारी प्रसाद रेग्मी सह योगदान पुराने भाग वहाँ धिसर्च आर्टिकल्स लेखे छाप्त डिफ्रेन्ट जर्नल्स में रहां बुक्सहरू पनि धेरै पब्लिस गर्नुभएको छ त्यो बाहेक अरू थुप्रै साइकोलोजिस्टहरू हुनुहुन्छ अहिले रिसेन्टली हेर्नु पर्दाखेरि सिसी सुबाष सर हुनुहुन्छ शान्ता निरौला धेरै त्यस्ता साइकोलोजिस्टहरू हुनुहुन्छ जसले चाहिँ एकाडेमिक रूपमा योगदान पुऱ्याइराख्नु भएको छ र नन एकाडेमिक सेक्टरमा हामीले यदि हेर्ने हो भने जस्तै हामीले बुद्धिबहादुर खत्री सर हुनुहुन्छ उहाँ एजुकेसनल साइकोलोजिस्ट हो उहाँ हेफर इन्टरनेसनल संस्थामा अहिले एज अ मास्टर ट्रेनर चाहिँ काम गरिराख्नु भएको छ उहाँले पनि धेरै योगदानहरू पुऱ्याउनु भएको छ अघि पनि तपाईँले चर्चा गरिसक्नुभयो कि नेपालमा चाहिँ रिसर्चहरू कम हुन्छन् भनेर त्यसैले गर्दाखेरि यो चाहिँ अलिक पछाडि परेको छ पनि भनेर भन्नुभयो अब अहिले चाहिँ हालको स्थितिमा चाहिँ तो स्थिति अल पाउनु बच्च कि रिसर्च को बारे में कुराखिरी अब पैला भा अं मात्रा में मा अब रिशर्च को काम भी अगड़ी बढ़े यूनिवर्सिटी ले जर्नल छापी रखेक अरु जर्नल्स प्रकाशन होने रशन होने ती जर्नलर में धेरे नब आर्टिकल आउन थालेको छ बिस्तारै जुन लिस्ट तपाईँले यदि मैले अहिले तयार गरिरहेको सन् टु थाउजन्ड टुवेल्भमा मैले एउटा बिब्लोग्राफी पनि कम्पाइल गरेँ थिएँ यदि तपाईँले त्यो बिब्लोग्राफी हेर्नुभयो भने नेपालमा अहिलेसम्म चाहिँ के कस्ता रिसर्चहरू भएका छन् त्यो तपाईँले त्यहाँ हे त्यो हेरेर थाहा पाउन सक्नुहुन्छ त्यसको बारेमा अलि चर्चा गरिदिनुहुन्छ कि जस्तै नेपालमा पहिलो जर्नल कहिले प्रकाशित भयो र कसको रिसर्च आर्टिकल पहिला प्र प्रकाशित भयो भन्ने बारेमा अलि चर्चा गरिदिनुहुन्छ कि नाइन्टिन नाइन्टी टूमा नेप्लिस साइकोलोजिस्ट भन्ने जर्नल प्रकाशन जुन भएको थियो त्यसैलाई नै हामीले चाहिँ साइकोलोजी फिल्डमा फर्स्ट जर्नलको रूपमा लिने गर्दछौँ त्यो बेला ऐनबहादुर श्रेष्ठ सर एडिटर हुनुहुन्थ्यो र त्यो जर्नल चाहिँ नाइन्टिन नाइन्टी टूमै भएको फोर्थ एसियन रिजनल कन्फरेन्स जुन इन्टरनेसनल एसोसिएसन फर क्रस साइकोलो क्रस uh, कल्चरल साइकोलोजीले आयोजना गरेको थियो त्यही त्यही अवसरमा चाहिँ यसको चाहिँ लोकार्पण भएको थियो त्यस पछाडि अरू जर्नलहरूको कुरा गर्नुपर्दाखेरि हाम्रो सर्वज्ञ नारायण सरले जसले नेपाल साइकोलोजिकल एसोसिएसन पनि सुरु गर्नुभयो उहाँले चाहिँ इनर स्पेस भन्ने जर्नल टु थाउजन्डमा पब्लिस गर्नुभएको छ र अहिले रिसेन्टली टु थाउजन्ड हामीले हेऱ्यौँ भने त्रिभुवन विश्वविद्यालय को सेंट्रल डिपार्टमेंट अफ साइकोलॉजी जर्नल प्रकाशन कर अब हमी इस अंतर्वा को अंतिम में छ मनोविज्ञान में लगे नया पीढ़ी इस इतिहास के पाठ सिक अगड़ी बढ़ु पर्च तीढ़ी हमी यदि इतिहास हूं कई कुरा सी सकता हमी तुलो चित्र हेर्नुपर्छ जस्तो लाग्छ हामीले सिस्टमलाई पनि बुझ्नुपर्छ केही व्यक्ति विशेषले यो गर्यो अथवा त्यो गरेन भनेर कम्प्लेन गर्नुको सत्ता हामीले चाहिँ के गर्न सक्छौँ त होइन तपाईँको इन्ट्रेस्ट केमा छ र तपाईँ के गर्न चाहनुहुन्छ र तपाईँ जुन ठाउँमा हुनुहुन्छ जुन स्तरमा हुनुहुन्छ त्यहाँबाट चाहिँ के गर्नु सक्नुहुन्छ यो फिल्डको लागि त्यो सोचेर अगाडि बढ्नुभयो भने चाहिँ पक्कै पनि यहाँ धेरै नै अवसरहरू पनि छन् र पक्कै पनि यहाँ चुनौतीहरू पनि छन् यो हाम्रो फिल्डमा र अर्को कुरा अब मलाई सधैँ फिल हुने हामीले चाहिँ यदि हाम्रो फिल्डलाई डेभलप गर्ने हो भने हामीले इन्टरनेसनल्ली लिङ्कहरू बनाउनुपर्छ अरू साइकोलोजिस्टहरू अरू रिसर्चरहरूसँग पनि नियमित रूपमा छलफलहरू गर्ने इन्ट्रेक्सनहरू गर्ने त्यो काममा हामी लाग्नुपर्छ र त्यसको लागि चाहिँ मैले टु थाउजन्ड एटमा अनलाइन प्लेटफर्म पनि सुरु गरेको छु नेप्ली साइकोलोजी नेटवर्क जसमार्फत तपाईँहरूले कनेक्ट गर्न सक्नुहुन्छ र साथसाथै हामीमा चाहिँ अब हामीले चाहिँ एउटा सिक्नै पर्ने र गर्नुपर्ने भनेको चाहिँ रिसर्च आर्टिकलहरू पढ्ने त्यसको बारेमा छलफल गर्ने क्लासरुममा डिस्कसनहरू गर्ने त्यो चाहिँ गर्नुपर्छ एकदमै अन्त्यमा केही कुराहरू भन्न बाँकी छन् भने सक्नुहुन्छ अन्त्यमा भन्नुपर्दाखेरि अब अहिले आएर हाम्रो फिल्डमा धेरै नै नयाँ अफसरहरू पनि छन् अहिले आएर नेपालमा यसको स्कोप बढिरहेको छ त्यो भएको हुनाले चाहिँ तपाईँले अध्ययन गरेर रा राम्रोसँग यो फिल्डमा केही न केही पक्कै पनि योगदान पुर्याउन सक्नुहुन्छ तपाईँको अमूल्य समय र विचारलाई धेरै धेरै धन्यवाद धन्यवाद हामीले मनोविच सुजनमान महर्जनसँगको कुराकानीबाट संसार र नेपालको सन्दर्भमा मनोविज्ञानको इतिहास थाहा पाइहाल्यौँ टवर्कमा कार्यक्रम मनोजिज्ञासा हुनुहुन्छ हामीसँग अरू सामग्री छन् उज्यालो नाइन्टी नेटवर्क र साइक विज्ञान नेटवर्क नेपालको सहकारीमा तयार पारेको कार्यक्रम मनोजिज्ञासामा तपाईँलाई मानसिक रूपमा सुस्थ भएका बालबालिका के पढ्न सक्छन् के उनीहरू पनि अरू सामान्य बालबालिका जस्तो अध्ययन गर्न सक्छन् त पहिले सुस्त मनस्थिति भनेको के हो भन्ने बारेमा बुझ्नुपर्छ कृपा कतिले त्यस्ता बालबालिकालाई पागल फुस्किएको भन्ने शब्द प्रयोग गरेर हेयभाव दर्शाउँछन् सुस्थ मनस्थिति मानसिक रोगभन्दा पनि मानसिक अवस्था हो जहाँ त्यस्ता बालबालिका अथवा मानिसको सिकाइमा सुस्थता आउँछ त्यसैले आजकाल यस्ता समस्यालाई बौद्धिक अपङ्गता भनी गरिन्छ सुजन मैले त अझै यस्तो समस्या पूर्व जन्मको फल भनेर भनेको पनि सुनेको छु मान्छेबाट सुस्त मनस्थिति पूर्व जन्मको फल नभई विभिन्न कारणले हुन्छन् धेरैजसो वंशानुगत कारणले हुन्छन् कसैमा जीवनको खराबीको कारणले पनि हुन सक्छ यस्ता धेरै यावत कुराहरू छन् तिमीले एकदम ठिक कुरा, एक कुरा गर्यो कृपा बौद्धिक अपङ्गतता भएका बालबालिकाहरूले बौद्धिक परीक्षणमा सत्तरी भन्दा कम अङ्क पाउँछन् यो समस्या बौद्धिक स्तरमा कति कम छ त्यही अनुरूप हल्का अथवा गम्भीर प्रकृतिको हुन्छ हल्का मध्यम खालका बालबालिकाहरूमा सामान्य सिकाइ सम्भव हुन्छ भने गम्भीर प्रकृतिको बौद्धिक अपाङ्गता भने निकै नै गाह्रो हुन्छ यसै सन्दर्भमा बालुवाटार स्थित नवज्योति केन्द्र नेपालमा हामी यस्ता किसिमका बालबालिकाहरूलाई कस्तो शिक्षा दिइन्छ भनेर अवलोकन गर्न गएका थियौँ आउनुहोस् अब लागो नवज्योति केन्द्रतर्फ आज हामी बालुवाटार स्थित नवज्योति केन्द्रमा जाँदैछौँ अब हामी प्रवेश गर्दैछौँ हामीभित्र विभिन्न गतिविधि भएको देख्छौँ कोही बच्चाहरू खेलिरहेका छन् कोही बच्चाहरू फुलमा पानी राखे हालिरहेका छन् कोही एकअर्कासँग खेलिरहेका छन् कोही चुप्प लाएर पनि बसिरहेका छन् कोही हाँसिरहेका छन् कोही डकुरी रहेका छन् अब हामी क्लास प्रवेश गर्दैछौँ कक्षा कोठातिर प्रवेश गर्दैछौँ हामी कक्षा हामीसँग आज करिब बाह्रजना विद्यार्थी हुनुहुन्छ अनि त्यसपछि तिनजना शिक्षिका हुनुहुन्छ उहाँले जर्मनबाट ल्याएको एउटा एक्टिभिटी गराइराख्नु भएको छ ओ कति राम्रो शीतल भेरी गुड ल फेरि है ओ ला फेरि गर्ने हज राम्रो हानेको है ल फेरि गरीतल गरेन है तर कति आयो शीतलको फाइभ है ताली बजाउने ना, नाम के कुन यसको बारेमा छुटकरीमा जानकारी दिनुहोस् ए यो चाहिँ एउटा जर्मनबाट बनाएको एउटा गेम हो होइन यसमा चाहिँ नम्बरहरू हुन्छ जस्तो ट्वेन्टी देखिरहनु भएको छ नि ट्वेन्टी टेन फाइभ नम्बरहरू छ है अनि बच्चाहरूले चाहिँ यसरी हान्छन् हानेपछि त्यहाँ नम्बर पर्छ है त्यो नम्बर परे चाहिँ उनीहरू नम्बर चिन्नु पर्यो कि ट्वेन्टी छ टेन छ अनि यसरी चिन्दाखेरि चाहिँ उनीहरूलाई पढाइ लेखेको कुराहरू चाहिँ सम्झिनु सजिलो हुन्छ खेल खेलमै सिक् सिक्ने भयो हो बौद्धिक अपाङ्गता भएका बालबालिकालाई चाहिँ कसरी सिकाइन्छ सिकायो भने यही देखिरहनु भएको छ नि जस्तो नम्बर हामीले क्लासमा पढायौँ अनि अब यसको यहाँ प्र्याक्टिकल ल्याइरहेछ होइन अब त्यसले गर्दाखेरि उनीहरूलाई चाहिँ कसरी सजिलो तरिकाले सिकाउन सकिन्छ होइन एक्टिभिटीको बारेमा अरू एक्टिभिटिज भन्नाले अब अब एबिसिडी सिकाउँदा हामीले फ्ल्यास कार्डहरू होइन अनि त्यसपछि गेमहरू गराएर अब कलरहरू चिनाउनु छ भने हामीले फ्ल्यास कार्ड देखाउने अनि अब जस्तो बाल्टिनहरू ग्रिन अब रेड लिएर आएर त्यो बाल्टीहरू देखाउने जस्तो अब यो ज्याकेट लाएछ भने यो पनि त रेड हो नि होइन यसरी देखाएर चाहिँ हामीले कसरी सजिलो हुन्छ उनीहरूलाई होइन अँ हजुर हजुर त्यसबाट पनि हामी लिएर जान्छौँ अनि खेलहरू खेलाएर भइहाल्यो अनि त्यस पछाडि अरू अब कस्तो गरेर इन्डोर गेमहरूमा पनि हामीले त्यसै गरी जस्तो कलर सिकायो भने कलरकै गेम गेम गराउने जस्तो उसलाई रेड लगाइदेऊ उसलाई ब्लू लगाइदेऊ होइन तिमी रेड मा जाओ अनि उसको के जा आजी आजी। ना, ना, नाम के हो यसरी के स्पिचहरू पनि त्यसरी जति सक्दो उनीहरूलाई चाहिँ प्र्याक्टिकल रूपमै हामी लिएर जान्छौँ अब बच्चा सिभियर छ भने उसले सक्दैन पेन्सिलहरू समाउन पनि सकेन होइन अब अलिकति सिक्ने बच्चा अब मोड्रेड टाइपको छ भने कख गख एबिसिडी आफ्नो नाम लेख्ने त्यतिसम्मको सक्छन् हजुर भनेपछि बच्चाहरू क्याटेगोरी अनुसार चाहिँ अँ अँ गरिन्छ हामीलाई सुनिरहनु भएको साथीलाई बौद्धिक अपाङ्गता भनेको के हो सरल भाषामा बुझाइदिनुहोस् न एउटा सा सपाङ्ग सरह हाम्रो यो समाजमा हिडढुल गर्न खान लाउन बस्न ढिलाइ हुनु नै एक प्रकारको बौद्धिक अपाङ्गता हो यस्ता किसिमका बालबालिकाहरूलाई सिकाउनको लागि कत्तिको गाह्रो हुन्छ यसको लागि त अब गाह्रै छ हाम्रो यो क्षेत्र पनि धेरै गाह्रै हो होइन यो चाहिँ अब एउटा स्पेसल बच्चाहरू हो होइन अब नर्मल र उनीहरूलाई दान्छ धेरै गाह्रो छ हरेक कुराहरूलाई चाहिँ हामीले बच्चाहरूको भावनालाई बुझेर सिकाउनु पर्ने हुन्छ होइन अनि एउटा प्र्याक्टिकल हरेक वस्तुहरू देखाएर के अब केही सिकाउनु छ भने पनि हामीले चाहिँ अब त्यही रियल वस्तु नै ल्याएर चाहिँ सिकाउनु पर्ने हुन्छ बच्चाहरूलाई चाहिँ होइन अनि एउटा रमाइलोसँगले जे सिकाउँदाखेरि पनि बच्चाहरू चाहिँ बोर नहोस् भनेर होइन विभिन्न खेलहरू गीतहरूबाट होइन विभिन्न ऊबाट चाहिँ हामीले गरिन्छ बच्चाहरूलाई चाहिँ चा, गाह्रो छ चा, सिकाउन चाहिँ होइन हामीलाई सुनिरहनु भएको अभिभावकलाई चाहिँ अब घरमा त यस्तो किसिमको नहुनसक्छ एक्टिभिटी गर्नलाई उहाँहरूलाई चाहिँ के भन्नुहुन्छ कसरी सिकाउने कसरी डाक्ने कसरी पढाउने के भन्नुहुन्छ त्यो त अब यस्तो उहाँ अभिभावकहरूले पनि अब स्कुलमा राखेको छ नि अब स्कुलमा के गरिरहेको छ घरमा पनि त्यही भयो भने अझ राम्रो हुन्छ कि हामीले चाहिँ अब स्कुलमा के सिकाइरहेको त्यो पनि घरमा सि गरिदिनु भयो भने त झनै राम्रो हुन्छ होइन त्यसरी चाहिँ बच्चाहरूले चाहिँ हामीले एउटै कामहरू एउटै काम गराउनलाई त्यो सिकाउनलाई चाहिँ एउटै हुनु पर्यो हामीले घरमा जे गर्छौँ स्कुलमा पनि त्यही हुनुपर्छ कि स्कुलमा जे गराइरहेको घरमा नि त्यही गराउनु पर्ने हुन्छ घरमा जे गर्छ स्कुलमा त एउटा सेम एउटै हुनुपऱ्यो कि हामीले चाहिँ भिन्न हुनु भएन त्यो भयो चाहिँ बच्चाले छिटो सिक्न सकिन्छ होइन अब चाहिँ अन्तिम क्वेसन बौद्धिक अपाङ्गता भएका बालबालिकाहरू सामान्यतया कस्ता कि का काम गर्न सक्छन् र गरिरहेका छन् यो बौद्धिक अपाङ्गता भएका नानीहरूलाई सामान्य सामान्यतया दैनिक जीवनमा प्रयोग हुने गर्नुपर्ने कामहरू उनीहरूलाई सिकाउनु आ अति नै आवश्यकता छ र साथमै उनीहरूले गर्न सक्ने बच्चाहरूको लागि साधारण साधारणभन्दा साधारण सानोभन्दा सान। सानो कामदेखि लिएर जानुपर्छ जस्तो जस्तो बुन्न सक्ने बच्चाहरू छ उनीहरूको फाइन मोटरहरू एकदम राम्रो छ भने उनीहरूको लागि बुन्नको लागि राम्रो हुन्छ जस्तो अब खाम पटाउनेहरूको लागि छ भने हातको एक्सर्साइजहरू राम्रो भइरहेको हुन्छ मोटर स्केलहरू त्यसको लागि चाहिँ ला उनीहरूलाई पट्याउने कामहरू जस्तो रुमाल पट्याउने खाम मात्र नभएर रुमाल पट्याउने लुगा पट्याउने त्यस्तो कामहरू उनीहरूलाई एकोरो सजिलो तरिकाको एकोरो कामहरू उनीहरूले गर्न सक्छन् अनि अर्को चाहिँ हाम्रो यो पसलहरूमा काम गर्न पनि उनीहरू सक्छन् जस्तो एउटा हाम्रो बच्चा भाडबटिनी सुपर मार्केटमा काम गर्छ उसले चाहिँ साधारणतया काम दिएको छ उसले त्यो बाक्सा ल्याउने लैजानेदेखि लिएर कस्टमरसँग कुरा गर्ने कामहरू उसले राम्रो गर्न सक्छ गरिरहेको पनि छ कसैले साइकल कामहरू गरिरहेका छन् साइकल काम पनि हुन त भन्नलाई गाह्रो छ साइकलको पाठ पुर्जाहरू जोड्नुपर्ने हुन्छ तर त्यो नानी धेरै राम्रो भएको हुनाले उसले साइकलको कामहरू गरिरहेछ अर्को कस्तो भने खाना पकाउने कामहरू कुनै बच्चाहरूलाई सजिलो जस छ भने जस्तो चिया पकाउने काम चाउचाउ पकाउने कामहरू होइन यो घरमा गरिने कामहरू त्यो पनि गर्न उनीहरूले सक्छ जस्तो भाँडा मान्ने कामहरू त्यस्तो साधारणतया साधारण उनीहरूको क्षमता हेरेर चाहिँ कतिसम्म उनीहरूले गर्न सक्छ त्यो हिसाबको काम हामीले दिनुपर्छ र उनीहरूले गरिरहेका पनि छन् यहाँहरू सबैलाई धेरै धेरै धन्यवाद अब चाहिँ क्लासरुमको गतिविधिपछि हामी नवज्योति केन्द्रमा लामो समयदेखि आबद्ध गरे सरसँग बाँकी जानकारी लिन जाँदैछौँ यहाँलाई स्वागत छ हाम्रो कार्यक्रममा सुरुमा यहाँको परिचय दिनुहोस् न मेरो नाम गणेश प्रसाद पराजुली आ, मेरो घर चाहिँ जावला खेलमा हो अनि म यहाँ काम गरेको सत्ताइस वर्ष भयो यस नवज्योति केन्द्रको बारेमा हाम्रो साथीलाई छोटकरीमा जानकारी दिनुहोस् न हस् धन्यवाद यो अठार साल युएसएको क्यानेक्टिक नाजरेथ स्थापना भएको सिस्टर अफ च्यारिटी अर्गनाइजेसन नामक संस्थाका सिस्टरहरूले खोलिएको हो र यो चाहिँ काठमाडौँ नेपालमा बौद्धिकपङ भएका बालबालिकाको निम्ति खोलिएको यो नवज्योति केन्द्र हो अहिले हाल आएर हाम्रो यो नवज्योति केन्द्रमा पन्ध्रज जान, सत्रजना स्टाफहरू काम गरिरहनु भएको छ र विभिन्न स्वयंसेवकहरू पनि बेला बेलामा आएर काम गर्ने गर्नुहुन्छ र यो केन्द्रमा हप्तामा पाँच दिन हामीले विभिन्न किसिमको शिक्षाहरू हाम्रा बौद्धिक गागमा भएका बालबालिकाहरूलाई दिइरहेका छौँ व्यावसायिक शिक्षा आत्मनिर्भर बनाउने सिपमूलक शिक्षा त्यसका साथै अन्य अतिरिक्त क्रियाकलापहरू पनि हामीले गरिरहेका छौँ अहिले हाल आएर हाम्रा यस केन्द्रमा सत्तरीजना बालबालिकाहरू आबद्ध छन् यो नवज्योति केन्द्रको स्थापना अर्थात् नाजरेज संस्थाको स्थापना उन्नाइस साल पच्चिस अगस्तमा फादर एडम आ, ले गर्नुभएको थियो पछि आएर विधिवत् रूपले चाहिँ हाम्रो यो संस्था उन्नाइस सौ तिरासी जर्ज र मेरी चेर, चेरुलाई चेरूलाई हस्तान्तरण गरियो र त्यस पछाडि उन्नाइस सौ अठासी सालमा विधिवत रूपबाट हामीले संस्था दर्ता गरेर चलाइरहेका छौँ सर यस केन्द्रमा कस्ता कस्ता किसिमका बौद्धिक अपङ्गता भएका बालबालिका आउँछन् विशेष गरी बौद्धिकपाङ्ग भएका चार श्रेणीमा वर्गमा विभाजन गरिन्छ हल्का मध्यम तीव्र अनि अति तीव्र र हामीले हो, होम बेस्ड प्रोग्राममा अति तीव्र बालबालिकाहरूलाई पनि सेवा पुर्याइराखेका छौँ अहिले हाल चाहिँ तिन प्रकारका बालबालिकाहरू हल्का मध्यम तीव्रमा हल्का र मध्यम तीव्र पनि छन् अति तीव्र असक्त जो चाहिँ हुल चेयरमा बस्नुहुन्छ उहाँहरूलाई चाहिँ होमबेस्ट प्रोग्रामद्वारा हामीले चाहिँ सेवा पुर्याइरहेका छौँ तिन प्रकारका नानीहरू हाल यहाँ आइरहनु भएको छ त्यसमध्ये पनि डाउन सिन्डम अनि अटिजम भएका नानीहरू पनि त्यस अन्तर्गत पर्छन् सर अब उहाँहरूलाई पढाउन चाहिँ कसरी वर्गीकृत गरेर पढाइन्छ यहाँ अब उनीहरूको आइक्यू टेस्ट लिएर उनीहरूको उनीहरूको क्षमता कस्तो छन् र शारीरिक मानसिक रूपबाट कति असर त छन् र तिनीहरूलाई टेस्ट लिएर स्क्रिनिङ गरेर हामीले उनीहरूको श्रेणी विभाजन गरेर त्यही अनुसारका नानीहरूलाई उस्तै उस्तै किसिमका नानीहरूलाई एकैठाउँ राखेर रा, शिक्षा दिइन्छ विशेष गरी र स्क्रिनिङ गर्दाखेरि र उनीहरूलाई कुन क्षेत्र कुन एरियामा विकास पुर्याउनु पर्ने हो मद्दत गर्नुपर्ने हो सेवा दिनुपर्ने हो त्यो हामी प्यारेन्ट्सहरूसँग मिलेर हामी उनीहरूको डिफिकल्टिज कठिनाइ के छ त्यो बारेमा टेस्ट लिइसकेपछि प्यारेन्ट्सलाई हामीले जानकारी गराउँछौँ यो यो अवस्था नानीको छ अब तपाईँले कुन क्षेत्रमा सुधार गर्न चाहनुहुन्छ भनेर सोधेपछि र उहाँहरू हामी मिलेर त्यसरी काम गर्ने हो र उहाँहरूको इच्छाअनुसार जस्तै उदाहरणको लागि कसैलाई टोइलेट ट्रेनिङ चाहियो अति असक्तहरूलाई र खानाको समस्या छ कि हिँड्नको समस्या छ कि के समस्या छ अथवा पढ्न लेखाइ सम्बन्धी यी कुराहरू सबै उहाँहरूसँग सम्पन्न गरेर छलफल गरेर हामी गोल सेटिङ गर्छौँ त्यसअनुसार शिक्षा दिइन्छ हजुर सर यो पढाउने क्रममा चाहिँ नर्मल बच्चा जुन हामीले नर्मल भनिन्छ र बौद्धिक अपाङ्गता भएको बच्चाहरूमा पढाइमा चाहिँ के भिन्नता पाइन्छ यो ए धेरै नै भिन्नता हुन्छ किन भन्दाखेरि यस्तो नानीहरू विशेष प्रकारका नानीहरू भए र यिनीहरूलाई चाहिँ विशेष प्रकारको टिचरको आवश्यकता हुन्छ स्पेसल टिचर्स ल स्पेसल निट टिचर्स उनीहरूले ट्रेनिङ लिएको हुनु पऱ्यो यिनीहरूको बारेमा र यिनीहरू किन भन्दाखेरि यो सजिलो क्षेत्र होइन र धेरै ग धेरै लामो समयसम्म एउटै कुरालाई रिपिटेसन गर्नुपर्ने हुन्छ दोहोऱ्याउनु हुन्छ त्यही कुरा बारम्बार सिकाउनु हुन्छ र यिनीहरू ढिलो सिक्छन् अनि छिटो बिर्सिन्छन् त्यसले गर्दाखेरि टिचरले तालिम लिनु अति नै जरुरी छ त्यसअनुसार हामीले सिकाउनुपर्छ भनेपछि पढाइ पनि छुट्टै किसिमको हुन्छ पढाइ पनि हामीले आफ्नै किसिमको सिलेबस छ उनीहरूको बच्चाको टेस्ट लिएपछि कुन कुन एरियामा तालिम दिने हो उनीहरूलाई कस्तो किसिमको सेड्युल बनाउनु पर्ने हो त्यसअनुसार हामी आफै गर्छौँ सर अब तपाईँले काम गर्ने दौरानमा चाहिँ अभिभावकहरूमा यस्ता बालबालिकाप्रति कतिको सजगता पाउनुभयो सजगता पाएका छौँ अहिले किन भन्दाखेरि जब सुरु सुरुको कालमा अब यिनीहरूलाई हेर्ने दृष्टिकोण धेरै फरक थियो सोसाइटीले अहिले अब मिडिया प्रचार र जस्तो तपाईँहरूले आज यो चाहिँ आउनुभयो मैले मलाई मौका दिनुभयो यस्तो अनुसार अनु मैले आफ्नो विचारहरू भन्न पाएँ यसरी पत्र पत्रिका मिडियाद्वारा संसार माध्यमले धेरै परिवर्तन ल्याएको छ हाम्रो सोसाइटीमा र आमा पनि परिवर्तित हुनुभएको छ घरमा जुन राख्ने वातावरण थियो हिजोका दिनहरूमा आज यस्तो सेन्टरहरू खोज्दै सेन्टरमा आमाबुवाहरू आउनुभएको छ कहाँ कसरी राख्ने के गर्ने यी सबै कुराहरू बुझ्नु भएको छ र यिनीहरूलाई घरमा राख्ने वातावरण छैन अहिले ठाउँ ठाउँमा तालिम दिने यस्ता केन्द्रहरू धेरै छन् त्यहाँ लगाएर तालिम दिनको लागि आमाबुवा आफै अग्रसर हुनुभएको छ आउनुभएको छ हाम्रै यही केन्द्रमा पनि धेरै केन्द्रमा धेरै आमाबुवाहरू आउनुहुन्छ भर्नाको लागि सोधपुछ गर्नुहुन्छ लिनुहुन्छ राख्नको लागि अनुरोध गर्नुहुन्छ भनेपछि समयसँग परिवर्तन हुँदैछ धेरै परिवर्तन भएको छ धेरै परिवर्तन सर अब अन्त्यमा चाहिँ यो क्षेत्रमा सुधार्नुपर्ने कुराहरू के के देख्नु भएको छ यहाँले यो क्षेत्रमा किन भन्दाखेरि यो क्षेत्र अझै पनि हाम्रो जस्तो देशमा सरकारबाट यस्ता बालबालिकाहरूलाई सेवा दिनको लागि खोलिएका केन्द्रहरूको केन्द्रहरूमा अनि अथवा एनजिओहरूमा सरकार सरकारबाट कुनै किसिमको सहयोगहरू छैन सरकारबाट पनि त्यो किसिमको सहयोग होस् अझै हामीमा पनि सोसाइटीले समाजले हेर्ने दृष्टिकोण अझै पनि त्यति परिवर्तन हुन सकेको छैन यिनीहरूलाई घरमा राख्नु भएन यिनीहरूलाई यिनीहरू पनि सिक्छन् यिनीहरू पनि हक अधिकार हो हामी जसरी चाहिँ हक अधिकारका लागि लडिराखेका छौँ होइन त्यस्तै गरी यिनीहरूले पनि आफ्नो अधिकारको निम्ति पढ्न लेख्न पाउनुपर्छ र राम्रो अवसर दियौँ भने यिनीहरू पनि केही गर्न सक्छन् र शिक्षण पनि मलाई लामो यतिकै वर्षको अनुभवमा छ र यिनीहरू यहाँबाट यही केन्द्रबाट बाट तीम ला हमारा भाई बहनी पासआउट भाग भाई बहनी विभिन्न क्षेत्र में काम कर भाटवटिंग में काम कर एकजना भाई त्यां काम कर दुईजनाथ पची एकजा छोड़ने भाव अभी एकजा हो जो बोधी बापा अथवा वहाँ डाउन छिन्नम उम्मीरी विभिन्न क्षेत्र अब यसरी हाम्रो उद्देश्य हाम्रो संस्थाको उद्देश्य भनेको पनि यिनीहरूलाई सकेसम्म सोसाइटीमा रिहाबिलेट गर्ने हो र यिनीहरूलाई आत्मनिर्भर बनाउनको लागि हामीले विभिन्न प्रकारका तालिमहरू यहाँ दिन्छौँ सोह्र वर्ष भइसकेका बालबालिकाहरूलाई उनीहरूको आवश्यकता र क्षमताअनुसारको हामीले तालिम दिन्छौँ भोकेसनल ट्रेनिङ पनि व्यावसायिक सिपमूलक तालिम पनि हामी यहाँ दिने गरेका छौँ जस्तै मणमबत्ती बनाउने अनि खामपत्ती उन्ने हरेक किसिमको सिलाइ बुनाइ अब हरेक कुस यस्तै कि किसिमले म्याटहरू बुन्ने विभिन्न प्रकारको तालिमहरू हामीले दिइरहेछौँ भनेपछि सरको भनाइबाट हामीले के बुझ्यौँ भने यस्ता किसिमका बालबालिका पनि यदि हामीले आत्मनिर्भरका उपायहरू सिकायो भने आत्मनिर्भर बन्न सक्छन् अब हो ठिक हो त्यो आत्मनिर्भर पूर्ण रूपमा बन्न नसके तापनि धेरै परिवर्तन हुन्छन् परिवर्तन गराउनलाई हाम्रो ठुलो हात छ हामीमै निर्भरता छ किनभने उनी उनीहरू आफै केही पनि गर्न सक्दैनन् त्यो उनीहरू अरू तपाईँ हामी जस्तो किसिमले हक अधिकारको लड्न जाने होइन हामीले शिक्षा पाउनुपर्छ भनेर यिनीहरूले सडकमा गएर आवाज उठाउन सक्दैनन् हामीले बोलिदिनुपर्छ हामीले अवसर दियौँ भने हामीले अवसर दिन अवसर जुटाइदिनु पऱ्यो उनीहरूले गर्छन् गर्न सक्छन् अब नवज्योदी केन्द्र को अवलोकन रहा स्थित बौद्धिक अपंगता भाई बाल बालिका कसरी पढ़ाइ भारे में जानकारी अब कार्यक्रमको अन्तिम खण्ड साइक विज्ञान टिपको पालो आजको साइक विज्ञान टिप मनोविज सुजन मान महर्जनले दिनुहुँदैछ आउनुहोस् अब उहाँबाट टिप सुनाउन भोली भ्यालेन्टाइन डे हो र संसारभरि मानिसहरू प्रेम दिवस मनाउन गइरहेका छन् आजको यस एपिसोडमा यो साइक विज्ञान टिपको रूपमा चाहिँ म यो प्रेम रहे रहे आ, र हेराइसम्बन्धी दिन गइरहेको छु र यो टिप दिनु अगाडि म चाहिँ थोरै यो Uh, एउटा प्रयोग एउटा एक्सपेरिमेन्ट भएको थियो त्यो एक्सपेरिमेन्ट सम्बन्धी थोरै बताउन चाहन्छु नाइन्टिन एट्टी नाइनमा अमेरिकन साइकोलोजिस्ट केलरम्यान लिविसर लेयार्डले चाहिँ एउटा एक्सपेरिमेन्ट गरिएको थियो जसमा चाहिँ पार्टिसिपेन्ट्सहरूलाई चाहिँ दुईवटा ग्रुपमा राखेर रह। अनि एउटा ग्रुपलाई चाहिँ आफ्नो टोटल स्ट्रेन्जर्सहरू नै थिए सबै पार्टिसिपेन्ट्सहरू र एउटा ग्रुपलाई चाहिँ आफ्नो पार्टनर को आँखा में हेन्न भो रो ग्रुपला जसरी उन्हीं आँखा में हेन्न भाई तर अर्क ग्रुप्लाटनर को हाथ में हेन चाहिए रुई मिनटसम चाहिए आपको जो पार्टनर थे उसको आँखा अथवा हाथ में हेन पर्ने रहा में हेरे को हेने व्यक्ति आँखा को ब्लैंक काउन्ट गर्नुपर्ने र उसको आँखाको कलर चाहिँ याद गर्न प्रयास गर्नुपर्ने र दुई मिनट पश्चात जब साइकलहरूले पार्टिसिपेन्ट्सहरूलाई सोधे र कोइसनर्सहरू डिफ्रेन्ट काइन्ड अफ क्वेसनर्स भराउँदाखेरि चाहिँ जो पार्टिसिपेन्ट्सहरूले चाहिँ आफ्नो पार्टनरको आँखामा हेरेको थिएँ उनीहरूमा चाहिँ उसप्रतिको आकर्षण अनि लाइकिंग एकदम बढ़े पाए थो रहा जो ग्रुप में हाथ में हेन बने तेज खास असर चाहे देखे थे रो एक्सपेरिमेंटले देखा भी यदि तब प्रेम प्रगाट पार्न चाहू यदि आपको संबंध सुधार कर चाहू पार्टनर को आँखा में हेरने हेराई मात्रा चाहे बढ़ा आवश्यक र आँखा में हेखी कुरा आवश्यक नहुनु पनि सक्छ जस्ट आँखामा केही बेर हेर राख्दाखेरि पनि त्यसले चाहिँ मायाको संसार चाहिँ गर्नेछ र तपाईँको सम्बन्धलाई चाहिँ सुधार गर्नको लागि चाहिँ यसले धेरै नै मद्दत पुऱ्याउनेछ साथीहरूले यो टिप सुनेपछि पक्कै पनि आपसी माया कसरी प्रगाड बनाउने भन्ने बारेमा थाहा पाउनुभयो होला साथी हामी कार्यक्रमको अन्तिममा आएका छौँ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 हामीलाई फेसबुकमा साइकविज्ञान नेटवर्क नेपाल पेजमा लाइक गर्न र ट्विटरमा एड साइक विज्ञानमा फलो पनि गर्न सक्नुहुन्छ आजको कार्यक्रमको पहिलो खण्डमा हामीले नेपालको सन्दर्भमा मनोविज्ञानको इतिहासको बारेमा चर्चा गर्यौं मनोविद सुजनमान महर्जनसँग त्यसपछि दोस्रो खण्डमा बौद्धिक अपङ्गता भएका बालबालिकाको पठन बारेमा पनि कुरा गर्यौं त्यसपछि अन्त्यमा साइक विज्ञान टिप म आजको कार्यक्रम सुनिदिनु भएकोमा तपाईँलाई धन्यवाद साथै प्राविधिक रूपमा सहयोग गर्ने सन्दीप सुन्दासलाई विशेष धन्यवाद अर्को शनिबार तपाईँको मनमा उत्पन्न हुने समस्याको जिज्ञासा हटाउन एक विज्ञसँग आउनेछौँ कुनै पनि मनोजिज्ञासा छन् भने हामीलाई प्रत्याचार कुनै पनि समयमा गर्नुहोला आजलाई म कृपा सिक्देल र म सुजन श्रेष्ठ आजको कार्यक्रमबाट बिदा लिन्छौँ नमस्कार